Tropical kabar नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज चिदवनमा धमाधम गाडी गुड्न मिल्ने पुल निर्माण भइरहेका छन् अघिल्लो आर्थिक वर्षमा निर्माण थालेका थाले दुईवटा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ यस आर्थिक वर्षमा निर्माण थालेको छवटा पुलको निर्माण कार्य जारी छ निर्माण थालेका मध्ये दासरुङ्गा पुलको मात्र नानगढ मोगलिन सडकको मुख्य मार्गलाई अर्को जिल्लासँग जोड्छ बाँकी अन्य पुल भने जिल्लाभित्रकै बस्तीदेखि बस्ती जोड्ने पुल हुन् वर्षायाँमा निकै कठिनका साथ ठुलाखुला तरेर वार पार गर्नुपर्ने स्थानीयवासी पुल निर्माण सुविधामा फडको मार्ने आशमा छन् रेउखोलामा पुल बनेपछि वर्षामा कठिनपूर्ण तरिकाले यात्रा गर्ने माडी क्षेत्रका बासिन्दा यस वर्ष भने यात्रामा कुनै बाधा नपर्ने भन्दै खुसी छन् खेरीदेखि खो खगेरी खो खोला र पुल रेउखोला पुल निर्माण कार्य भइसकेका छन् दासडुङ्गामा निर्माण जारी रहेको दासडुङ्गा पुलको पच्चिस प्रतिशत काम सम्पन्न भइसकेको छ यस पुलको काम ए एन के कंस्ट्रक्शन मार्फत धमाधम दम भैर इस आर्थिक वर्ष में छटा पुल को काम शुरू करस में कोयरखोला पुल शक्तिखोर र रा पिठुवा राप्ती पुल चैनपुर र पर्सा बाटेघाट पुल कमरोज र दासडुङ्गा पुल रहेका छन् रिउ पुल झन्डै एघार करोडको लागतमा निर्माण भएको हो दासडुङ्गा पुलका लागि प्रारम्भिक बजेट दुई करोड रुपियाँ छुट्याइएको छ निर्माणाधीन छवटा पुलका लागि प्रारम्भिक बजेट चार करोड दस लाख रुपैयाँ छुट्याइएको छ नेपाली यातायात व्यवसाय राष्ट्रिय महासङ्घ र टेम्पो माइक्रो तथा मिनी व्यवसाय समिति बिच पुन विवाद सुरु भएको छ पोखरा बस पार्कदेखि चौबिस कोटी हुँदै गौरीगन्ज हेल्थपोस्टसम्म चितवन टेम्पो माइक्रो तथा मिनी व्यवसायले हाल चारवटा गाडी सञ्चारमा ल्याएका छन् यात्रुको माग भन्दै नेपाल यातायात व्यवसायले त्यस क्षेत्रमा आफ्नो गाडी थपेपछि विवाद सुरु भएको यसअघि यी दुई यातायात समितिबीच भरतपुर रिङ गाडी चलाउने सम्बन्धमा विवाद भएको थियो यस क्षेत्रको रूपमा नयाँ गाडी थप्न नारायणी अञ्चल यातायात समितिको अनुग अनुमति अनिवार्य भए पनि नेपाल यातायात सम्बद्ध व्यवसायले यसलाई उल्लङ्घन गर्दै आएको आरोप लागेको छ चितवन टेम्पो माइक्रो तथा मिनी समितिका चुनी बहादुर बोहराले आफूहरूको रुटमा जबरजस्त गाडी थपेपछि नेपाल यातायातको हेपाह प्रवृत्ति स्पष्ट भएको आरोप लगाउनु भएको छ छप्पन्न सय दूध लेकर काठमंड टैंकर धादिंग जोगी मरा गावीस में पर्ने पृथ्वी राज तिरचुरी नदी में खस्ता हराइक एकजना को सप फैला पड़े नदी में डुबी टैंकर भिटारकर्मी ट्याङ्कर चालक रूपन्दै जिल्ला देवदह चार बुद्धनगरका अडतिस वर्षका छत्रबहादुर थापाको शब बाहिर निकालेको हो एकजना अझै हराइरहेका छन् हराउनेमा धादिङ जिल्ला दोसा गाविसडा नम्बर एकका पैँतिस वर्षका विमल थपलिया रहेको प्रहरले जनाएको छ गराइसी कामले नानगढ आएका थपलिया ट्याङ्कर चढेर नान नानगढबाट घर जाँदै गर्दा घर नजिकै पुगेपछि दुर्घटनामा परेर हराएका हुन् लुम्बिनी दुग्ध वितरण आयोजनाबाट काठमाडौँको बालाजु आयोजनामा दुग्ध लिएर जाँदै गरेको बा एक घ पाँच चार चार नम्बरको ट्याङ्कर बिहिबार राति तिरश्री नदीमा खसेको थियो अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ टोडा विर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ विशेष काठमाडौँ पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर को डिजिटल डिजिटल फ्लेक्स प्रिंट छपन्न पांच तिर शून्य मोबाइल नंबर अंसानबे पचास सात सौ तिरफिक बिहार आठ बजे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 सम्पर्क रत्नगर अस्पताल प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन्डो टाँडी फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस पुनश्च उक्त दिन मधुमेह रोगका बिरामीहरूको सुगर परीक्षण निशुल्क गरिनेछन